खुसी माथि बिर्खो लाग्यो फेरि खुल्न कहाँ सक्छु खुसी माथि बिर्खो लाग्यो फेरि खुम्न कहाँ सक्छु पङ्खाहरू झरिसके आकाश मरे मिलाइसक्यो चन्द्र छुने छ अझै कहाँ छुन स्वागत छ तपाईँ सम्पूर्णलाई श्रृङ्खलामा सुधासी आज पनि उपस्थित छौँ केही मिठा कुराकानी गर्नुको लागि र केही लभली सङ्गबाट तपाईँलाई इन्टरट्रेनमेन्ट दिनुको लागि साँचै ओठ खोज्दै समीपमा हुन्थ्यो सधैँ सुकिसकेको हातलाई पराग्यो कसरी खुसी जति मेरो भागमा पखिदियो स्नेह अलिपर अफ् सो तिम्रो के भयो आज किन यस्तो चाहिँ डिसेंटि भएर चाहिँ बोलिराछस मलाई पनि कस्तो भावुक बनाइदिराछस आज के भयो त्यसो हैन है म त भाइस सुनि रोहन भाइको छोरा त भाइको मनको आभास रेडिओ हरपन 104.5 मेगाहर्स इन्टरनेट अनलाइनमा रेडिओ हरपन जर्ज कमबाट बी सुपर ह्याम्बिलाइसन द पाइकल्स जस्ट पोइन्जको श्रृंखलामा आ छु गलगुन गलागी रेडियो ट्रबाट छ है 056563332 एन्ड 563333 को लाइन म कॉल गर्न सक्नु हुनेछ ब्रादर टॉपिक्स केसा भन्दै हुनुहुन्छ अहा ओके पनि भन्छु खोज साथी आउनु हुन्छ त्यसपछि साथी सँगै सुरुवात गरौँला हैन अनि कोई साथी लाइनमा स्वागत गर्न पार्स नमस्कार हेलो दुई जना शिक्षक एन्दालै एक मेरा गुड मर्निंग नमस्ते गुड मर्निंग नमस्ते केसो अल्काबुरा एकदमै केसो अनि हजुरको केसो छला हुनु ना हाम्रो एकदम ठीक छ को बुलु पो चिनेको जसरी के छ रे केसमले फेरि सुरु नै हैन सङ्कटेली मित्र हो चिनेरै भन्यो <laughs> जा भने होइन निलौं चाहिँ के छ अरू भन्नु पायो भने जब भन्नु पाइँदैन होइन हामीले जानेरै भन्यो भने होइन र हिजो पनि जानेरै भने हो आज पनि जानेरै भन्छौँ भोलि पनि नजाने कसैले भन्छ होइन अँध्यारोमा ढुङ्गा हान्यो अनि प्रतीक्षालाई पनि लाग्न सक्छु कि होइन कि मैले अँध्यारोमा ढुङ्गा हाने भने निलमलाई होइन कि प्रतीक्षा पनि लाग्न सक्छु त्यसरी जस्तो होसियार गर भन्न खोजि प्रतीक्षा भाइहरूको चाहिँ एकदम ठिक ठाक छ नाइन्टी नाइन के खानी गर्ने अबाने बाँचोकिँदैन खायो भने पसिना हजुर त्यो गरे पनि सुख छैन कस्तो जिन्दगी होइन कस्तो लाइफै भएन नि एकदम रमाइलो छ बल्ल बल्ल एउटा जुनी पाएको छ त्यसलाई एकदम रमाइलोसँग बिताउनु पर्छ कि छ भने पछाडि के हो जीवन के हो जुनी के हो जिन्दगी अन्तै हुन्छ भन्ने हामी कल्पना गरेको कुरा हुँदैन त्यसरी नै चित्त बुझाउनु पर्छ कल्पनाको कुरा सबै वास्तविकतामा हुन्थ्यो तपाईँहरू सँगै कहाँ इन्जोय जस्तो इन्जोयमा कुरा गरिरहेको थियो किन के गर्छ पाइन्छ होइन त्यतातिर पो आउनु पर्ला कति भन्नु पर्यो है अनि हाम्रो बार बार बार के बाह्र वर्ष पल्टनमा बस्दाखेरि नछुट्ने हो नि ससुरा भइसी रुखना चढेर घाँस झलिया त होइन हजुर एकदम ठिकै छ भन्नु पर्यो घाम लागेको छ तर पनि हावा चित्त लवा आएर चिसो कस्तो रमाइलो भएर पठाइदिनुहोस् न ल म के बोकेर धनगुडा घुम्ने बिचारले आउनु जानुहुन्न के गर्नु त्यही त लिएर जाने मान्छे पहिले नसोधेक गइदिने होला त्यस्तो चाहिँ होइन जाँदैछु भन्ने कुरा त म सुनाइरहेको हुन्थेँ नि हामीले नलाने इलम्जी आफूलाई थाहा पाइएन क्या नपाएपछि अझै भने नि त्यति साह्रो चाहिँ भन्नु न हो र ल अर्को जोटि जाउँला नि भन्छ हुन्छ फरक पर्दैन निलमको घर त धनकुट्टामा छ फरक पर्दैन नि आउनु न एक दिनको लागि त म खोजेरै भए पनि टारिहाल्छु नि ए होइन त्यस्तो भन्नु चाहिँ सधैँभरि त अब के भन्ने र अब सधैँभरि त अब धनकु त्यो धनकुट्टातिरको सोल्टिनीहरूलाई राख्ने मात्र होइन धनकुटातिरको सोल्टिनीहरूले राख्नु होला तपाईँलाई चाहिँ हाम्रो सैली कसले राख्ने फेरि राख्नु नि धेरै छन् होला सोल्टाहरू पनि कस्तो <laughs> <laughs> अब गफ मात्र जति गरे पनि यो कि कि सकिँदैन आफ्नो मानव होइन ए म त त्यस्तो कहिले रिसाउँदिन मलाई धेरै रिचिरहने एक गिलास पानी खाइदिन्छु होइन क्या मैले त्यसैलाई फलो गरेको थिएँ होइन होइन तर म सायद कहिले रिसाएको नि फल् लाग्दैन मैले अहिलेसम्म भोलिका दिनमा त्यस्तो भयो भने मैले सोचिरहेकै छुइनँ तपाईँको आफ्नो मान्छेले भन्दैन खोइ के भन्नु त मैले म रिसाएकै छुइनँ म नरिसाको कुरालाई यस्तो गर्छु भन्ने अप्ठ्यारो लाग्थ्यो आफ्नो मेरो आफ्नो मान्छेले छैन के गर्नु है छैन पक्कै यो लाइनमा मेरो नि आफ्नो मान्छे भएको अझ कस्तो संसार हुन्थ्यो होला जस्तो लाग्छ कि संसार कस्तो भने नि एउटा सधैँ सधैँ कसैलाई पनि दुइटा दिने कुरो भएन कि होइन अघितिर बोलाउनु लाग्छ के हो एकदम डरटी भन्नुहोस् न रिस उठ्यो अति रिसोट्यो मारिनु लगाएर अहिलेसम्म रिसाउनु भएको छैन होइन एकदम रिस उठ्यो भने के गर्नुहुन्छ पानी खाने त त्यो सामान्य भयो कि अब कोही मान्छेले नभएको आरोप लगाए एकदम नराम्रोसँग आरोप लगाएर आ, आ, आलो कति सत्यता हो कति अब त्यतिकै कुरा लगाएको होइन तपाईँले जे भने पनि त्यो केही हुनेवाला छँदै छैन उसले तपाईँलाई एकदम ठुलो आरोप लगाइरहेको छ भने तपाईँलाई त्यति बेला रिस उठा तपाईँ के गर्नुहुन्छ म त्यस्तो उसलाई सम्झाउँछु रिसिटो भने नि ठिकै छ मलाई गाली गरे पनि हाँसिरहेको राम्रै बोलिरहेको जस्तै रहनुहुँदो रहेछ निलमजी लागेछ भगवान्ति म थोरै सम्झिन्छु है त मेरो चेतवनमा बसिरहने मलाई सम्झिरहने बहिनीहरू हुनुहुन्छ निरु जसमी ले बहिनीलाई एकदम सम्झिरहेको छु निशा तामाङ गुरुङ सञ्जु चौधरी उमा पानिया सञ्जिता <laughs> गोमा राई मगर ज्योति मगर अङ्किता नेपानी अन्जना साबकोटा नम्रता चौधरी अस्मिता चौधरी सलिना मीना गुरुङ नीरा अनि बेस्ट फ्रेन्ड पवनजङ भण्डारी भरत साई मनोज भुजेल दीपक आचार्य धरम बस्ने सुदन तामाङ पृथ्वी दुन्द्राकोटी भरत खत्री माधव धन बद्री अनि केदार विकास अनि मलाई एकदम मिस गरी अनि घमण्ड राणा मगर दाइलाई एकदम सम्झेको छु नमस्ते गुड मर्निङ भन्दै आजलाई कुराकानी रहि हामी छौँ गीत राख्छौँ हामी गीत बसी फेरि सुन्दै गर्नुहोला आयो मेरे जीवन में बाहर आयो मे मन में कि जब तुम टाड़ा टाड़ा होना प्यारो प्यारो कुने पल खोजे महीखो सुने को कथा की परी, मेरे आए जस्तो। खोजे महीले लाखों आज पाए जस्तु नाचू पल जब किन्न प्यारो प्यारो लागे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 कार्यक्रम को अत्याधुनिक साउंड सिस्टम डिजिटल लाइटिंग सिस्टम, भाड़ा में पाइन का साथ ही डांस पार्टी को Hey, see sound service. Khairahani char magani chowk parsa. Phone 90635, mobile 980682577. The best sound system for high quality program.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 हजुर पल्सर सेवाहर दुई सी सी एन एस बाइक दुई सी सी सी का पलसर बाइक मज राधिक बिक्री हुने, एक 125 का, का प्लाटिना बाइक का साथ जिनेन जिनेस पार्ट एक्सचेंज अफर फाइनेंस सुविधा एवं दक्ष अनुभवी मिस्त्री द्वारा सर्विस ग्राई ढुक्कर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 हजूर हमीक शुभविवाह व्रतबंध पार्टी पिकनिक जन्मदिन लगात विविध समारोहमा में स्तरीय भिडियो सुटिंग अफलाइन अनलाइन डिजिटल भिडियो मेक्सिंग एडिटिंग टेलीफिल्मिल्म बना पेमा हमीक राख्होस् वीडियो मिक्सिंग सेंटर 24 छियानबे अंठानब्बे पचास छ सौ पचासी घर तथा कोटा सजावट का एक पटक समझने नाम हो हामी घर हमी कहाीर कारपेट पर्दा, पर्दा मेट्रिक्स, कभर, कभर, कभर, सोफाको कवर, बेट कवर, फोम, कारपेट तथा सिलाउने प शाख कार्यालय मेन रोड नारायणगढ़ बैंक नजी तथा होस कोठा सपना पुन सरत्न सुन चाँदी पशुर सुनका गहना बनाइदिन्छु अब त भो ए हजुर सुन त सबैले बेच्छन् विश्वासिलो सुनको शुद्धता हामी दिन्छौँ कम्प्युटर प्रणालीबाट नाप्तोल गरी राशि अनुसारको पत्तरहरू नयाँ पुरा र घर गहना ग्यारेन्टीका साथ खरीद बिक्री पनि गरिन्छ सम्पर्क बागलुङ मडी सुन चाँदी पसल रत्नगर दुई हाई स्कुल रोड फोन शून्य मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न तिन सय सत्तालिस ओहो, मैं तेरह कंप्यूटर धोका दियो, फिर कई काम करना खोजो बिग्र होगी विश्वासिलोरपर्द बनाने लिंश रत्नगर को सौरा चोक में सीएस कंप्यूटर सी हजर विभिन्न ब्रांड का ब्रांडेड कंप्यूटर एसर एलजी सैमसुंग डपी ब्रांड का कंप्यूटर लैपटप एवं संपूर्ण कंप्यूटर का ओरिजिनल पार्ट्स पाने का साथ ही मर्मत को लगी सदैव हमीला समझान होप जानकारी का संपर्क सीएस कंप्यूटर रत्नगर एक सौरा मोबाइल नंबर अंठानब्बे पांच पचास बैसठी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 जटिल बसिलो बगर बसं पल फलम दुख भो मोटु चस्कियों पलफलम पल दुख भो मोटू चौ बी का असर में बसू गुम भो सहजता दिनो रातक। गम्बायो सहजता दिनु रातको कपटको कपटखाना जरमा कसरी बसौं नियति नै खटन हो पीर वर्षने नियति नै खटन हो पीर वर्षने अगथिलो सफरमा कसरी बसौं सब जइन हुन गए पर चित्र चाहिँ सब जइन हुन गए पर चित्र चाहिँ अललियो अल अलदिनी अल, खबरमा कसरी बसौं बिराली टन लाइनमा लाइनमा कल गर्न सक्नुहुनेछ आज पनि तपाईँसँग रमाइलो कुराकानी हामीले गरिराखेका छौँ रमाइलो टपिक पनि तपाईँको लागि लिइरहेका छौँ रमाइलो भन्दा पनि तपाईँले के गर्नुहुन्छ तपाईँको विचारमा चाहिँ भन्दाखेरि चाहिँ अब तपाईँले यस्तो सिचुएसन आयो भने के गर्नुहुन्छ भनेर सोधिराखेका छौँ हेलो पर्खा म बोलाउँछु हेलो अह म पनि फील भयो अहिले म त पास जस्तो लाग्यो हैन एनीवे फेर ट्राइ गर्नुस् कल गर्नुस् तपाईसँग कुरा गानी गर्निसौ हामी हेलो के भन्याके के कुबुल्नु भयो भन्या के हैन तिरे उडाइरा छ रे के भएर सुन्न सुन म गोला अनि सन्चै हुनुहुन्छ दुबै जना एकदम सन्चै छ अनि तपाई एक जना सजि हुनुहुन्छ नि अ ठिकै हो भर्यो के साल ग वर्क कुबुल्नु भयो है है बेपत्ता सा हाम्रो सन्जुजी आज जानुभयो काठमाडौँ किन नबुझ्नु बोलाइरहेको छु तपाईँले हो पनि माइतमा हावा लाग तपाईँ रिस उठेको बेलामा के गर्नुहुन्छ भाइ सन्जु काठमाडौँ जानु भएको थियो उहाँसँग कुराकानी गर्दैछु टाढा पनि यो फोनले पनि दुरी हेर्दो रहेछ कि जस्तो लागिरहेको छ कि मलाई नजिकको मान्छेको स्पष्ट तरिकाले बुझिने रहेछ टाढाबाट कल गर्यो भने सकल गानस नम्बर प्रतीक्षाले मान्छिन् 06563332 र 06565333 तपाईको लागि खुल्नेछ अघि कोइ साथी फेरि लाइनमा हुनुहुन्छ कॉलहरु स्वागत गर्नुभ पार्छ हेलो हजुर फेरि फोन किन काटि के फेरि कल गर्नुहुन्छ कति भाग्यमानी है कस्तो लागि हाले गई फेरि अगे सुन्नुस् त हजुर भन्नु तपाई रिसुटेको बेलामा के गर्नुहुन्छ अ त्यही रिसुटे मानिलियौ हाम्रो सन्जुज जलाई के गर्नुहुन्छ त्यति बेला यस्तै भनेर कस्तो तर्किनु भएको छ कि के, के गर्नुहुन्छ <laughs> <laughs> <laughs> <laughs> <laughs> एकदमले गर्दै नगर्नु भएको काम कामको आरोप तपाईँलाई लाग्यो त्यति बेला अति रिस उठ्यो तपाईँले सम्झाउँदा पनि त्यो मान्छे व्यक्तिले सम्झिँदै सम्झेन भने तपाईँ के गर्नुहुन्छ झगडा गरेर जानुभयो झगडा गरेर होइन म त धेरै रिसोरी भने नि के गर्छु भने मेरो वरिपरि के सामानहरू छ भने त्यो फालिदिन्छु तिमीले चाहिँ हातै उठाउन आउँदैन त्यस्तो बाली छैन होइन अनि केलाहरूको सामान हुन्छ सामान चाहिँ सामान पुन एकछिन दुख्ने म मैले पनि त्यही भन्या के बरु सामान्य त 40 अर्को किनेर ल्याउला नि है काल <laughs> उल्टा त सिकाउनु हुन्छ भन्नु लाग्यो फेरी है नेक्स्ट ना सूर्यवर्य दन्जी भन्नाले त्यतै दाय होइन अनि सन्जु जी हजुर अन्तमा अब रेडिकेशन क कस्को लागेछ अ यसलाई त हजुरको लागि अनि सँगको दाइलाई पनि लागे हजुर अनि रासको लागि अनि बिरुबा मेरो बाबा मम्मीको लागि भाइको लागि र दिदीको लागि अनि यतिखेर जसले रवि सुनेर बस्नु सबैजनाको लागि र मेरो दाई हुनुहुन्छ के गोर्सोरमा हुनुहुन्छ उहाँ चाहिँ अहिले छुट्टीमा घर जानुभर्छ अहिले पनि सुनिर बस्नु भएछ भने धेरै धेरै सम्झिराख्छु काठमाडौँ नजिकको साथीहरू धेरै टाढा गएर पनि हामीलाई सम्झनु भएको छ खुसी लागेको छ है रेडियोहरूभन्दा माया गर्नु भएको छ जसो हिजो सुनिदिनु भएको छ त्यसैले खुसी लाग्छ है सो कल गर्नुको लागि तपाईँको लागि हामीले फोन नम्बरको लागि रहेका छौँ दुईवटा लाइन र तिन सय लाइनको लास् एउटा गीत सुन्छौँ हामी तपाईँ लागि राख्दैछौँ यति बेला हस् गिटो भएको छुम है तेरा अब रह न सकते तेरे वजूद मेरा हम तेरे बिनु अब रह न सकते तेरे बिना क्या वजूद मेरा झदा अर हो जाएगे त खुद सही हो जुदा तुमी हो अब तुमी हो जिन्दगी अब तुमी हो चैन भी मेरा दर्द भेरी आश कि त मेरा रा भक्त सफे कोइल हाम्रा न बिना हर सास बिना तेरा क्योंकि तुम ही हो अब तुम ही हो जिन्दगी अब तुम तुमी हो जान दादाला फोन करी पठाई दू भादा पैसा पठाई दी हाल पर्सा बजार मां छोरी। नी मामों सुनका गहना उष पुरानो पर्सा बजार को विश्वासिलो अने ज्यासल मैं लगा मंगल सूत्र बाला औटी सब बना को पूर्वी चितवन को बीस वर्ष पुरानो विश्वासिलो अने ज्यासल का विशेषता सुन सा घर गहना खरीद बिक्री एवं पुरानो गहना, गहना दसौँ वर्ष पुराना चौबिस क्यारेट काहना ग्यारेन्टीका साथ तयार गरिने अर्डर गरेका गहना बिना रसायन गहना पाइनुका साथै हामी कहाँ बनाइएका हरेक गहना एक दुई पटक सम्म निशुल्क मरमत गरिने खाँचो र गाह्रो परेमा सुन धितो राखेर सापटी लैजान सकिने सम्पर्क अनि सुनसादी ज्यासल खैरहानी चार पर्स बजार फोन शून्य छपन्न पाँच एक सय छयासी प्रोपाइटर कुमार विश्वकर्मा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 मडी पसल हाई स्कुल रोड। फोन मोबाइल प्रोप्राइटर एवं बाथरूम फिटिंग का सामान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 टेस्ट SLC 2017 मा, का साथ मा, मा। द्वारा शिक्षण स्वच्छ तथा शांत वातावरण में पढ़ाई होने टाड़ा टाड़ा भैया होस्टल को व्यवस्था कहाँ एक वर्ष प्लस टू में भर्ना खुलियो स्वीट सीमित भैया तुरंत संपर्क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 ब्रेक पछि फेरि पनि तपाईँलाई स्वागत छ तपाईँ सुनिरहनु भएको छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण हन्ड्रेड फोर पोइन्ट फाइभ मेगा छ रेडियो अर्पण डट कमबाट पनि सुन्नु भएको छ आवाजबाट हामी दुईजना छौँ ड्रग कन्ट्रोल रुमबाट राजको साथ मिलिरहेको छ तपाईँसँग एउटा रमाइलो विषयमा चाहिँ केन्द्रित रहेर कुराकानी गरिराखेका छौँ विशेष गरी तपाईँलाई चाहिँ अति रिस उठिराखेको छ एकदम रिस उठेको बेलामा अति रिस उठ्छ जति बेला रिस सबैलाई उठ्छ के गर्नु मान्छे भएपछि रिस उठिहाल्छ त्यति बेला चाहिँ तपाईँ के गर्नुहुन्छ आज तपाईँको लागि यही छ प्रश्न र तपाईँले हामीसँग कुराकानी गर्नुको लागि दुईवटा लाइन खुल्ला छ जेरो फाइभ लाइनमा कल गर्नु होला खोइ साथी आइसक्नु भएको छ रे उहाँलाई स्वागत गरौँ हेलो हेलो नमस्ते अजय अनौस्कर अजय के भन्नुभयो अजय हे बारे फायदा भए भारत साहि अजय अ बढ्छ के छ हल्का बढ्छ औक छ हामीलाई रात कुन ठाउँमा टप्नु भो अजय शक्तिशाली देखि शक्तिशालीबाट है अजय अनि के छ हजुर अनि खानपिन भयो कि भा छैन भद जी एकदमै भयो दिजे एकदमै भयो है कति हो <laughs> थो र एकदमै हो धेरै खाए पनि शक्तिरू राम्रै छ है हजुर बाउजी अरू त सब ठिक ठाक छ नि होइन तपाईँलाई के गर्नुहुन्छ तपाईँको अप्सन मैले पनि युज गर्नु पर्छ भने एकछिन एकान्तमा बस्नुहुन्छ त्यस पछाडि आफ्नो मनलाई आफै कन्ट्रोल गर्नुहुन्छ है त्यसो भए अन्तिममा सम्झाउनुहोस् ए साथीहरू निलम अधिकारी पवन भण्डारी मनोज भुजेल पिर्थी बुन्दाकोटी अनि एकदमै एउटा बहिनी छ कि जुत्तानीको अनि श्री शामालाई धेरैभरि निसियो भन्न चाहन्छु नमस्कार गर्नुभएको छ किनकि उहाँले दिएको इसारा कार्यक्रमबाट बिदा माग्नुपर्छ रेडियो सुनिरहेको कार्यक्रम अब बिदा माग्नु पर्छ अब चाहिँ के भए पनि बिदा माग्नु पर्छ आज चाहिँ हामीले एउटा रमाइलो खालको टपिक ल्याए थियौ हैन वास्तवमा म साथीहरुला मात्र कति सुन्ने हैन समलाई चाहिँ अति रिस उठे भने समले चाहिँ के गर्ने रहेछ मलाई कस्तो जान्न मन लाग्के श्रोतालाई जान्न मन आइरहेछ होला हैन मलाई रिस उठ्यो भने म केही पनि गर्दिन रिसोर्ट छ मान्छे हो मान्छेलाई रिस नखने कुरा आउँदैन त्यस्तो नगर्किन नखोज नभन न वास्तवमा के खोज्छ त्यही त म भन्दै छु नि मान्छे हो मान्छेलाई रिस नखनु मलाई पनि रिसोर्ट छ न रिसोर्ट मान्छे हो भन्नुहुन्छ अस्ति मसँग रिस आएपछि चाहिँ के गरे थियो भने त्यस्तो हैन मलाई रिस उठ्यो केही पनि गर्दिनँ मैले गर्नु त तर मलाई रिस एकदमै रिस उठ्छ फेरि है झ्याप एकदम जाँदा रिसोर्छ त्यस्तो बेलामा चाहिँ सु मेरो अघितिर कोही पनि मान्छे होस् मलाई लाग्दैन म एक्लै भयो भने मलाई एकदम ठिक लाग्छ त्यस्तो होइन तर अगाडि कोही बस्यो भने पनि त्यो हुनेवाला त केही पनि तर अगाडि मरिसक्यो भने मान्छे अगाडि होस् मलाई लाग्दैन किनकि म एक्लै भयो भने चाहिँ जस्ट चाँडो रिस चाहिँ मर्छ जस्तो लाग्छ तिम्रो मलाई पनि त्यस्तो खासै रिस उठ्दैन होइन रिस उठ्ने नउठ्ने त मलाई मात्र थाहा छ यहाँ राजलाई पनि थाहा छ होला है रिस उठ्छ उठिहाल्यो भने पनि अब एकदमित अनि म त ढोका सु है तब विधा माग्नुपर्छ कल गरिदिनु भयो निलम त्यसै गरी सन्जु र भरतलाई सुन्य साथी थ्याङ्क यू सुझाव आभार गर्दै आजलाई नमस्कार जलाया। लोग है खाते कसम वफा मैं जहर सहज